नमस्कार स्वागत छ तपाईलाई नेपाली कथाको 619 सय भिडियोमा आज पनि मैले साहित्यकार रिता ठकुरीज्यूको काकाकुलको तिर्खा उपन्यासको बाँकी अंश लिएर आएको छु आशा छ तपाईँलाई सदाको चाहिँ आजको भाग पनि मनपर्नेछ पञ्चायतको परिधिभित्र प्रभाव आज भोलि पर्सी गर्दै दिनहरू बित्दै गए धुवाले धुर्मौलो भइसकेका भित्ते पात्रका पन्नाहरू च्यातिदै पालिए जे हुनु नपर्ने थियो त्यो हुने नै भयो अझसम्म पनि प्रवेशको नाकमुख नदेखिएको ना हुनाले आगामी दिनाङ्क आठ जुनको दिन समय एक बजे दिउँसो प्राथमिक पाठशालामा पंचायत बस्ने भयो प्रभाकै निम्ति राखिएको पञ्चायतमा प्रभालाई पनि चिठी दिएर बोलाइयो गाउँघर वारीपारी सबैतिरका मुख्य मुख्य व्यक्तिहरूलाई सभाको निमन्त्रणा पत्र मागियो निमन्त्रणा वर्गको सूचीमा प्रवेशको बुबा सरदार बुढा पनि थिए गाउँघरका युवाहरूलाई पनि आवश्यकता परेको खण्डमा चेरकार गर्नका निम्ति पनि बोलाइयो पूर्व नियोजित योजना अनुसार अनिमन्त्रित धने दिउँसोको ठीक बाह्र बजे प्राथमिक पाठशालाको छेउमा आएर बसिरह्यो मानिसहरू बिस्तारै भेला हुन थाले स्कूलको दैलोमा छुन्डिएको ताला खोलियो अनि निमन्त्रितहरू चियरमा बस्न थाले बिचरी प्रभाको मनमा जेसुकै बितिरहे तापनि अरूलाई के वास्ता र सबै हसमुख थिए ठुला बडाहरू माझमा ठूला ठूला कुराहरू हाँकिँदै थियो निकै मानिसहरू भेला भए तापनि प्रभाव आइपुगेकी थिएन आजको साँझको केन्द्रबिन्दु प्रभाव प्रदर्शनीको मुख्य पात्र उपस्थित सबैले आफ्ना ध्यानहरू प्रभा आउने बाटोतिर नै गाडेका छन् समय दिउँसोको एक वज लागेको छ अब सभाको समय भइसकेको छ गाउँका बुढा हर्कध्वजले आफ्नो गिद्धे दृष्टि एकपल्ट चारैतिर डुलाएपछि भने ए मानवीर त्यो प्रभावलाई बोलाएर ल्याउ त अब सभाको समय भइसक्यो सभा सुरु गर्नुपर्छ ढिलो गर्नुहुँदैन फेरि एउटा विवाहमा पनि जानु छ मानवेर खुरुक्क प्रभालाई बोलाउन गयो एकै क्षणपछि प्रभा र कुन्ती भाउजूसँगै सभा कोठामा पसे आज प्रभाको अनुहारमा कुनै लाज चिन्ता र भय देखिएको छैन प्रभा स्वयं आजको सभाको मुख्य आकर्षण केन्द्र र सभाको विषयवस्तु नै भए तापनि प्रभाले आफ्नो लाज चिन्ता र डरलाई मुर्चुङ्गा खोलामै बगाइसकेकी छ सधैँझै सामान्य देखिन्छे प्रभा हुन पनि ऊ निर्दोष थिए एउटी निर्दोष केटीमाथि सारा दोष खनाइदिएर हुन्छ सभामा भेला भएका सबैका नजरहरू प्रभावको बढेका पेटमा ठोक्किँदै प्रतिफलित छन् कुरा साँचो रहेछ भनेर आमन्त्रित भद्रजन विश्वस्त भइ पनि सके उपस्थित महानुभावहरूले मनको क्यामराबाट सुटुक्कै प्रभावको कालो तस्बिर खिचेर आफ्नो एक मनले प्रवेशको दोषी तस्बिरलाई सुटुक्क डिलिट गरिदियो भेला भएका सबैमा यो कुरो सामान्य नै छ गर्व त्यही हो रूप बेग्लै होला तर स्त्री त स्त्री नै हो बुढा हर्कध्वज मानवेर सरदार बुडा, थने प्रभा अनि कुन्ती भाउजूलाई धारण गर्ने त्यो गर्वको आज लिलामी हुन लागेको छ बस यो गर्भ प्रभाको हो अनि गर्भधान गराउने मानिस सभामा उपस्थित हुन नसकेकोले मात्र यो बवाल मचिएको छ प्रवेशको अनुपस्थितिमा आज प्रभालाई तिरस्कृत नजरले हेर्दैछ एउटा परम्पराको बहन मात्र भइरहेको छ धने पनि अघि नै आएर कोठाको एक कुनामा उख्दै बसिरहेको छ घरिघरि प्रभालाई टिकलाग्दो नजरले हेर्दै थुप निले पठाउँछ खैनी र चुनाको मिश्रणले धनेको घ्याँटी चहराउँदैछ धनीले तरै पनि प्रभाको सुन्दर रूप र यौवन सम्झदा पञ्चामृत दिए झै आनन्द अनुभव गरिरहेछ मोरो प्रभाले चाहिँ कसैलाई वास्तै गरेकी छैन निरन्तर परमात्माको ध्यान सुमिरनमा लिन्छे प्रभा प्रभाको आशा भरोसा अब केवल परमात्माथि नै केन्द्रित छ प्रवेशका बाबु सरदार बुढा पनि पसिनै पसिना भएर आइपुगे बुढाको स्वागतमा सबै जराकचुरुक उठे तर प्रभाले आफ्नो साठै ससुरालाई पनि कुनै अत्पत्त नै दिएन नमस्कारका वर्षाहरूले बुढाका थकान र पसिनाहरू सेलाए बुढाले आफ्नो छटके नजरले एकतिर प्रभालाई हानेर अर्को कुनामा आँखा पुर्याउँदा आफ्नो आज्ञाकारी डोकेपुत्र धनेलाई देख्न पाउँदा बुढाले शान्तिको सास फेरे उनको मनले भन्यो पसिनाको कमाई खेरो नजाने भयो आजको सभामा बोलाइएका सबै मानवभावहरू आइपुग्नुभयो अब समयले हामीलाई पर्खदैन एक बजेको समय थियो साड़े एक भइसक्यो अब हाम्रो सभा शुरू हुनै लागेको छ यसै स्कुलका हेड आफ्नो धमिलिएको चस्मा पुस्दै भने कुनै पनि सभा समारोह आयोजना गर्दा हामीलाई एकजना सभापतिको आवश्यकता पर्छ आजको यो पंचायत सभालाई सुचारु रूपले सञ्चालन गरिदिनका निम्ति म हाम्रै गाउँका आदरणीय वयोवृद्ध श्री हर्कध्वज छेत्रीज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनुहोस् भन्ने निवेदन गर्दछु फेरि कल्याण सरले नै फलाके कल्याण सरले राख्नु भएको प्रस्तावलाई म सहृदय सम्मान गर्दछु बुढा सरदारले पूर्वनियोजित कार्यक्रममा कुनै फेरबदल नगरी समर्थन गरिदिए अब आजको सभापतिलाई आफ्नो आसन ग्रहण गरिदिनुहोस् भनी निवेदन गर्दछु हर्कधोज छेत्री जुरुक्कै उठेर सबैलाई नमस्कार गर्दै आफ्नो आसनमा बसे सभापति सरदार बुडा बिरसिंह सर थापा सर आदि क्रमैले बसेका थिए एक सन्नाटा छाएपछि आजको सभा सञ्चालक कल्याण सरले यसरी भूमिका बाँधे सभापतिको अनुमति माग्दै म मा विशेष के भन्न चाहन्छु भने आजको यो पञ्चायत सभा राखिनुको कारण हजुरहरू सबैलाई विदितै भए तापनि उपस्थित सबैको सामू सभाको विषयलाई विस्तृत रूपमा जानकारी दिलाउन आवश्यक भएको छ कुरो के भने हाम्री चेली प्रभा गर्भवती भएकी छ चा, भन्ने चर्चा गाउँभरि फैलिएको हुनाले हाम्रो गाउँ समाज हात बाँधेर बसिरहन सकेन यसैले यस विषयलाई सभामै छलफल गरी दोषी व्यक्तिलाई नियोजित दण्ड दिलाउनका निम्ति साथै प्रभाको गर्भमा भएको नानीको बाबु पत्ता लगाई उसैलाई जिम्मा लगाइदिने अभिप्रायले आजको यो सभा राखिएको हो अब म आजको सभापति महोदयलाई सभाको आगामी कार्यक्रम अघि बढाइदिने अनुरोध गर्दछु कल्याण सरले यसो भनेपछि सभापतिको आसनबाट विस्तारै उठेर बुढा हर्कधोज छेत्रीले भने हर हजुरहरूले मलाई गाउँको वयोवृद्ध अनुभवी व्यक्ति ठानेर यो सभाको सभापतिको आसनमा विराजमान गराएपछि म पनि आफ्नो बुद्धि र अनुभवको आधारमा आफ्नै ढङ्गले यो सभाको कारवाहीलाई अघि बढाउँदै लानेछु सर्वप्रथम मेरो प्रश्न छ यो प्रभावको पेटमा भएको नानीको बाबु चाहिँ को हो यदि नानीको बाबु सभामा उपस्थित छ भने उसले हात उठाइदिनु पर्यो अनि आफ्नो बयान यहाँ अघि आएर पेश गर्न पर्यो यो समय प्रभा आँखाचिन्म गरी भगवानलाई सम्झिरहेकी थिए प्रभा मनमनै भन्दै थिए हे परमात्मा मेरो लाज बसाइदिनुहोस् सभा कोठाको कुनामा बसिरहेको धनेले डोको बुन्दा बुन्दा दुखिरहेको हात उठाइदिँदा सभामा उपस्थित सबैजना छक्कै परे सबैको नजर धनेतिर केन्द्रित भयो प्रभा भने बलिको बोक झैँ आँखा बन्द गरेर केवल परमात्मालाई पुकारिरहेकी छे सभापतिले भने श्याब्बास दने, लौ यो हात मात्रै उठाएर भएन तिमीले अघि आएर आफ्नो बयान सभामा पेश गर्न पर्यो झसङ्ग भएर प्रभाले आँखा खोली अनि छक्कै परि भने लुरुलुरू अघि आयो भनेलाई सरदार यामाको हातबाट पाँच हजार थापेको सम्झना भयो प्रभालाई एकपल्ट मायल नजरले हेर्दै आफ्नो बयान पेस गर्न थाल्यो सभापतिको अनुमति लिँदै म धनबहादुर छेत्री के भन्न चाहन्छु भने आजभन्दा दुई वर्षअघि प्रभासँग मेरो प्रेम सम्बन्ध थियो हामी मुर्चुङ्गा खोलाको जङ्गलमा भेट्ने गर्थ्यौँ हाम्रो प्रेम सम्बन्धमा एउटा गल्ती भयो प्रभाले गर्भधारण गरिन् प्रभाको गर्भमा भएको सन्तानको बाबु चाहिँ मै हो बस मेरो भनाइ यति नै छ आजको पञ्चायतलाई मैले दिएको बयान सत्य हो भनी कबोल गर्दछु सभाकोठामा भेला भएका मानिसहरू एकअर्काको मुख हेराहेर गर्दै आश्चर्य प्रकट गरे प्रभाले पनि धनेको कुरा सुनि तर यो असत्यलाई विरोध गर्ने हिम्मत जुटाउन सकिन अनि विरोध गर्न चाहिन परमात्माले धनेको रूप धारण गरी उसको इज्जत बचाइदिएकोमा प्रभाले मनभित्रैबाट धन्यवाद चढाई सभापतिले फेरि धनेलाई प्रश्न गरे उसो भए धनबहादुर तिमीले यतिका दिनहरूसम्म प्रभालाई किन भगाएर लगेनौ त यत्रो हल्ला चलुन्जेल तिमी किन चुपचाप बस्यौ यो प्रश्नको उत्तर दिन नसकी धने आफ्नो शिर निहुराएर चुपचाप उभिरह भनेको मौनतालाई टेवा दिँदै सरदार बुडाले भने सभापतिज्यू भइगयो त अब आखिरी धनीले आफ्नो भूल स्वीकार गरिहाल्यो भनेको पनि कुनै यस्तो बाध्यता थियो होला छोडिदिऊ ठुलाबडासँग लागे गुवापान छोटासँग लागे नाक नकान भन्ने एउटा उखान छ यस्तै भयो ठुलाबडाको सहयोगले धनीको झुटो बयान पनि ब्रह्मवाक्य हुन पुग्यो सबै सबै छक्क परे सपनामा पनि नचिताएको कुरा हुन गयो भनेर प्रभा त झन् तिन छक्क परि भनेको यो साहसी कदम अनि निर्णय उसलाई अनुचित लागेन थनेको यो बयान र स्वीकारोक्तिले आजको दिनदेखि प्रभा कमसे कम शेर कम खडा गरेर हिँड्न सक्ने भए यो सभामा धनेको आगमन र उसले दिएको बयान सेतोझोट भए तापनि प्रभाका निम्ति भने छत्म रूपमा पाएको परमात्माको आशीर्वाद साबित भयो कुन्ती सत्य कुरा थाहा प्रभाको गर्मा भएको नानी धनेको होइन प्रवेशको हो भनेर तर सत्यको पासा पल्टिएको देखेर मुखाल्ने कुन्ती पनि छक्कै परिन् यस्तो हेराफेरी भएको देखेर कुन्ती भाउजूको चित्तै बुझेन उसले प्रभाको कानमा मुख जोतेर भनिन् प्रभा तिमीले यसको विरोध गर है यहाँ त पुरै जालझेल चल्दैछ नि मेरो गर्भमा भएको नानी धनेको होइन ना प्रवेशको हो भन धनेले सभालाई छुट बयान दिँदैछ भनेर भन है नत्र भने तिमीले धनीसँग विवाह गर्नु पर्ला नि बुझ्यौ प्रभा प्रभा मूर्ति झैँ चुपचाप बसिरहे कुन्ती भाउजूले जति नै पल्ट चिमोट्दा पनि प्रभाले धनेको बयानको विरोध गर्न चाहिन मुखालनी कुन्ती भाउजूलाई असह्य भएर उनले सभापतिले देख्ने गरी हात उठाई केही बोल्न अनुमति मागिन् सभापतिले भने अब कुरा छिनाफाना भइसकेको छ प्रभाले पनि अझसम्म कुनै प्रतिवाद नगरेकीले यो सभाले कुन्ती बुहारीलाई यो विषयमा बोल्ने अनुमति प्रदान गर्दैन यसरी तेस्रो व्यक्तिलाई बोल्न दिँदा विवाद तन्किएर जाने सम्भावना हुन्छ यति कुरा सुनेपछि मुखाल निकुन्ती भाउजूको मुखमा तालचा लाग्यो तापनि उनको हृदयले विद्रोही धुवाँ निकालिरह्यो यही धुवाँको पिरूले उनका आँखाबाट पनि आँसु झर्यो भगवान तिमीले जसको माध्यमबाट जे पनि गर्छौ त्यो तिम्रो भक्तको हितमा राम्रै हुन्छ आज तिमीले मेरो लाज पचाइदियो तिमीलाई धेरै धेरै धन्यवाद प्रभु मैले गर्भपात नगर्ने आत्महत्या नगर्ने प्रण गरेर मैले मेरो जीवन नौकाको पतवार तिम्रै विश्वास र भरोसामा छाडिदिएँ मेरो प्रभु तिमी नै मेरो सारा हो जीवनको अन्तिम श्वाससम्म म तिम्रै नामको माला जपेर बिताइदिनेछु सभापतिको आसनबाट हर्कबहादुर छेत्री फेरि जुरुक्क उठे अब धनबहादुरले प्रभाको गर्भमा भएको नानी मेरो हो भनेर ठोकुवा गरेपछि अब उसलाई अरू केर्नुपर्ने कुनै आवश्यकता म देख्दिनँ अब प्रभा नानीलाई यसमा कुनै विरोध र आपत्ति छ कि छैन धनबहादुरले सभामा दिएको बयान सत्य हो कि होइन भनेर सोधिन्छ लो प्रभाचोरी तिमीले सभालाई सत्य सत्य कुरा बताइदिनु पर्यो के धनीले अघि भनेको कुरा सत्य हो प्रभाले केही असजिलो मान्दै स्वीकृति मुन्टो हल्लाए सभापति फेरि उठे अब केटाकेटी दुवै राजी खुसी भएको देखियो आजदेखि यो सभाले तिमीहरूलाई पति पत्नीको रूपमा स्वीकृत दियो धनबहादुरले प्रभालाई आफ्नो घर लैजान सक्छ आफ्नो सुविधा अनुसार हेरेर प्रभाकै घरमा पनि बस्न सक्छ अब सभा समाप्तितिर आइसक्यो कल्याण सर आजको सभाले पास गरेका प्रस्तावहरू सबैलाई पढेर सुनाइदिनुहोस् साथै सबैको सही छाप पनि लिनुहोस् भन्दै सभापतिले कल्याण सरलाई आग्रह गरे कल्याण सर उठेर प्रस्ताव पत्र पढ्न लागे आज बसेको सभाले सर्वसम्मतिद्वारा निम्न प्रस्तावहरू पास गर्यो प्रस्ताव नम्बर एक प्रभाको गर्भमा भएको नानीको बाबु मनै हुँ भनी धनबहादुर छेत्रीले स्वीकार गरेपछि अनि प्रभाले पनि सहमति दिएपछि सभाले आजदेखि धनबहादुर छेत्री अनि प्रभालाई लोक्ने स्वास्नीको रूपमा रहने स्वीकृति दियो प्रस्ताव नम्बर दुई आजको दिनदेखि धनबहादुर छेत्री र प्रभासँगै जहाँ बसे तापनि समाजको कुनै आपत्ति नरहेको कुरा सभाले पास गर्यो लौ सबैले यो खातामा सही छाप गरिदिनुहोला भन्दै सही छाप बटो नका निम्ति बही खाता डुलाइयो अन्तमा सभापतिले भन्नुभयो लौ आजको सभा अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो कुनै तर्कातर्की चर्काचर्की विनय सभाले प्रभालाई धनबहादुरसित जिम्मा लगाए अब यसमा कसैको इज्जत र इमान जाने प्रश्नै आएन आजदेखि प्रभा र धनबहादुरलाई कसैले पनि हे दृष्टिले हेर्ने छैन अन्तमा सबैलाई धन्यवाद दिँदै आजको सभा पनि यही नै बर्खास्त भएको घोषणा गर्दछुस्त भयो बर्खास्त भए प्रभाका सबै सपनाहरू पनि मुर्चुङ्गा खोलालाई साक्षी राखेर बयानका बाचा बन्धनहरू सबै बर्खास्त भए अब दोष कसैलाई दिने वास्तविकतामा दुवै निर्दोष छन् दुवै आ आफ्नै परिस्थिति र बाध्यताले बाँधिएका छन् दुवै हाम्रा मायाका पात्र छन् दैवको इच्छा अघि कसैको केही नलाग्ने रहेछ कसैको दाल नगल्ने रहेछ मानिसले चाहे जस्तो र सोचेजस्तो भइदिने भए आज संसार अर्कै भइदिने थियो होला मानिस नै स्वयं भगवान भइहाल्ने थियो होला यसैले भगवानले पनि मानिसका सबै इच्छाहरू पूर्ण नगरिदिएर एक दुई इच्छाहरू चाहिँ थातीमै राखिदिनु हुँदोरहेछ सायद मलाई भुलिपठाउँछ कि भन्ने लागेर नै होला तर भगवानले जे गर्न र गराउन हुन्छ त्यो पनि भक्तहरूको हितमै ही हुने गर्छ छट्टै हेर्दा नराम्रो लागेता तापनि निकट भविष्यमा त्यसले राम्रै परिणाम दिने गर्छ त्यसैले भगवानको न्यायसित जो कोही सन्तुष्ट हुनै पर्छ पञ्चायतले आफ्नो निर्णय सुनाइसकेपछि सबै आ बाटो लागे प्रभा र धनबादहरू मात्र टाला लागेको स्कूल बाहिर अन्यलमा मूर्तिवत खड़ा थिए दुवैले एक अनुहारसम्म हेरेका थिएनन् अब गर्नुपर्ने प्रभा पनि धनबहादुरको पछि लाग्नुपर्ने हो कि धनीलाई पनि आफ्नो घरमा लिएर जानुपर्ने हो भन्ने कुराको दुविधा पर्यो यस्तो परिस्थितिमा कुन्ती भाउजु आएर भनिन् प्रभा अब दुवैजना स्कुलको चौकीदार जस्तो यसरी ठिङ्गो उभिरहने अब ज्वाइँलाई पनि आफ्नो घर लिएर जाऊ चिया खुवाउनु अनि आज त अब ज्वाइकै घर जानु पर्यो नि होइन आफ्ना लुगाफाटाहरू पनि पोको पारेर लैजाऊ हुन्छ भाउजू त्यसै गर्नु पर्यो म त अल्लमल्ल परिरहेकी थिएँ प्रभाले भने कुन्ती भाउजू भन्दै गइन् अब आज त ज्वाइँको घर गएर सिन्दुर पोतेको विधि विधान पनि गर्न पर्यो नि पण्डितजीलाई बोलाउनु पर्यो सिन्दुर पोते अब अरू के के चाहिन्छ सबैको बन्दोबस्त मिलाउन पर्यो फेरी एकछिन केही सोचे जस्तो गरेर भनिन् ए आज त नहुने रहेछ अब यसो गर प्रभा आज तिमीहरू आ आफ्नै घर बस्नु भोलि सबै बन्दोबस्त मिलाएर सिन्दुरपोते गर्दा भइगयो धनीलाई एक दिन ढिलो गरेर प्रभालाई घरभित्र हुन्ने कुरा पटक्कै मन परेन भनिहाल्यो दिदी होइन मैले सबै प्रबन्ध मिलाइसकेको छु अब प्रभा आफ्नो कुम्लो कुटिरो बोकेर मसित जाँदा भइगयो कुनै दस्तुरै नगरी आज म किन ससुराली घर जानु र प्रभा घर गएर आउँदा भइगयो म यहीँ पर्खी बस्छु नि भन्दै धनबहादुर आफू दूर्दस्ती भएको परिचय दियो लौ त्यसो भए गयो, तपाईँ बस्ती गर्नुहोस् म प्रभालाई लिएर उसको घर जान्छु है त यसो भन्दै कुन्ती फाउजूले प्रभालाई अंगालो हालेर प्रभाको घरतिर लागिन् सधैं प्रभाको खोइरो खन्ने कुजूले प्रभाप्रति देखाएको माया देख्नुमा अत्यन्त कृत्रिम लाग्थ्यो कुन्ती भाउजूले प्रभालाई अंगालो हाल्दै भनिन् प्रभा तिमीले प्रवेश आउँछ आउँछ भन्दै थियो होइन प्रवेश आयो त मैले तिमीलाई पहिले नै भनेकी थिएँ नि घरपात गर्न नमानिदिएको भए आज धनीसित जाने स्थिति आइपर्ने थिएन ढुक्कै त हुन्थ्यो हुन मोरी प्रभाले कुन्ती भाउजूको कुरा सुनेर भनी प्रवेशलाई मैले भगवान नै सम्झेकी थिएँ कुन्ती भाउजू उसले मलाई यसरी धोका दिन्छ भन्ने के थाहा प्रवेश यस्तो धोके भएको छैन अझै पनि मेरो अन्तरात्मा प्रवेशले धोका दिएको कुरा मान्न तयार छैन प्रवेश नआउनुको पछि के कस्तो बाध्यता छ चा। त्यो चाहिँ प्रवेश र परमात्मालाई थाहा होला मलाई त अझै पनि प्रवेश आइपुग्छ जस्तो लाग्छ भाउजू प्रभा तिमीले अझै पनि प्रवेशलाई यति माया र विश्वास गरिदिरहेछ अघि पञ्चायतमा चाहिँ तिमीले किन सत्य बोलेनौ म त छक्कै परे प्रभा तिमी चुपचाप लागेको देखेर मैले पनि मुख खोल्नै सकिन मेरो मुख त चिलाएर आएको थियो प्रभा कुन्ती भाउजूले प्रभाको मौन सम्मतिको रहस्य खोल्न चाहिन् मोरी तिमीले प्रवेशको चिठी नै लिएर आएको भए हुन्थ्यो नि सबैभन्दा ठूलो प्रुफ नै त्यही हुन्थ्यो मेरो पनि बुद्धिमै आएन भन्दै कुन्ती भाउजूले भनिन् कुन्ती भाउजू के भन्नु र मानिसले बाँच्न र बचाउनलाई जीवनमा कहिलेकाहीँ उल्टा पाइला पनि चाल्नु पर्दोरहेछ चा। आजको मेरो निर्णय सुनेर सायद सबै छक्क पर्यो होलान् तर मैले जे जस्तो निर्णय लिए त्यो मैले आफ्नो पूर्ण होस आवासको साथ लिएकी हुँ आफ्नो निर्णयमाथि मलाई पश्चाताप छैन प्रभाले आफ्नो निर्णय यसरी सुनाइन् अब ठिकै छ प्रभा यस्तै हुँदा त मैले पनि तीन चारजना लोक्ने फेर्नु परेको थियो आ छोडिदेऊ प्रभा जे हुनु भइगयो तिमीले प्रवेशलाई भुलेर बाँच्नुमै तिम्रो भलाइ छ देखिएको आफ्नो होइन लेखिएको नै हो भन्ने एउटा गीत छ नि हो त्यस्तै हो मान्छेको जिन्दगी पनि अवचित्त बुझाउी भाउजु पनि सम्झौतामा आइन् आफ्नो जिन्दगीलाई सम्झौताले बाँधे जस्तै कुन्ती भाउजु, तपाईँको कुरा सुनेर मलाई अलिकति शान्ति लाग्यो प्रभाले भने मुखले ठिक्क र कामले दिक्क का पार्ने लोक्ने मान्छेहरूले नै स्त्री जातिलाई बेस्या बनाइदिँदा रहेछन् प्रभा मर्दलाई बुझ्न गाह्रो छ है गाह्रो बाहिरबाट ठीक देखिने मर्द मर्दभित्रबाट अर्कै भइदिन्छ मर्दलाई चाहिँ देखेर मात्र होइन भोगेर मात्र बुझ्न सकिन्छ तिमी अहिले कलीले छौ प्रभा तिम्रो दिमागले अहिले यस्ता कुराहरू झट्टै बुझ्दैनन् समयले नै तिमीलाई बुझाउँछ कुन्ती भाउजूले आफ्नो अनुभव प्रभासित पाँटिन् मर्दहरू यस्तै हुँदोरहेछन् कुन्ती भाउजू अब मलाई त के थाहा छ र धोका दिनेले मजाले धोका दिइहाल्यो बात गर्दा गर्दै दुवैजना प्रभाको घर पुगे बहिनीहरू स्कूल सकेका थिए घरमा ताला मारेर प्रभा पञ्चायतमा आएकी थिए ताला खोलेर दुवै घरभित्र पसे प्रभा म चिया पकाइदिन्छु तिमी आफ्नो लुगाफाटा हेर्दै गर ल हुन्छ भाउजु, दुई चारवटा फेर्ने लुगा, फेर लुगा बोक्छु फैहाल्छ एउटा पुरानो भ्यागमा लुगाफाटा हालेर प्रभाले आफ्नो कार्य पूरा गरे कुन्ती भाउजूले पनि एकै दुई कप चिया भुलुक्क उमालेर दुध र चिनी हालेर चिया बनाई लौ प्रभालाई दिँदै आफूले पनि चिया पिउन थालिन् प्रभा धनीले चाहिँ के भनेर तिमीलाई स्वीकार हँ मलाई त अचम्म लाग्दैछ फेरि तिमीले पनि पञ्चको अघि विरोधको एकै शब्द पनि बोलेनौ नि किन तिमीले मेरो गर्भमा भएको नानी चाहिँ प्रवेशको हो भन्नुपर्थ्यो नि तिमी त पटक्कै बोलिनौ त प्रभा कुन्ती भाउजूले प्रश्न गरिन् कुन्ती भाउजू अब के भन्नु र आजको दिनसम्म पनि प्रवेश नआइदिएकोले मलाई पञ्चले गाउँबाट निकालिदिन्छ मेरो बहिनीहरूको पनि बिल्लेवाट हुन्छ फेरि सबैको बेजयत हुन्छ भन्ने पिठले म भित्रै भित्रै जलिरहेकी थिए मैले मेरो गर्वमा भएको नानी प्रवेशको हो भन्दा पैसामा बिक्री भइसकेका पञ्चहरूले उल्टो मेरै बेजती गरेर मलाई गाउँबाट निकालिदिने थिए यति मात्रै नभएर मेरो गर्वमा भएको नानी र मेरो ज्यानसम्मको डर भएकोले मैले केही नबोलेकी हुँ सत्यको पक्षमा कदापि न्याय हुने थिएन मैले सबै बुझिसकेकी थिएँ फेरि प्रवेशको भूभा सरदार बुढाले मलाई कुनै हालतमा पनि बुहारी बनाउन चाहेका थिएनन् यस्तो प्रतिकूल परिस्थितिमा म एक्लो झुट्टो साबित हुने थिए यस्तो विकट स्थितिमा धनबहादुरले यो गर्व भएको नानी मेरो हो भनेर स्वीकारी दिँदा त मलाई धनबहादुरको रूपमा साक्षात् भगवान नै प्रकट भएर मेरो लाज बचाइदिए जस्तो लाग्यो यसैले मैले प्रवेशको नामलाई बिर्सिदिएर धनबहादुरको कुरालाई स्वीकारिदिए यति भनिसकेपछि प्रभाको आँखाभरि आँसुहरू टिल्पिलाए प्रभा सुख सुख गर्दै रुन थाले प्रभा रोएको देखेर कुन्ती भाउजू पनि आँसु थाम्न सकेन दुवै खुबै रोय कुन्ती भाउजूले आँसु पुज्दै रुञ्च्वरमा भनिन् प्रभा मलाई त धनबहादुरलाई फकाउनुमा पनि सरदार बुढाकै चाल भए जस्तो लाग्दैछ नत्र धनबहादुरले यस्तो आँट कसरी गर्न सक्छ र अब तिमी नै सोच हो नि कुन्ती भाउजू अब यहाँ के के भएको छ बुझ्नै गाह्रो प्रभाले छोडि आोडिदेऊ अब प्रभा अब जे हुनु भइगयो तिमीहरू दुई मिलेर गरी खानु भइगयो भन्दै कुन्ती भाउजूले प्रभाको ब्याग बोकिन् प्रभाले आफ्नो घरमा तालचा लगाएर चाबी बहिनीहरूले देख्ने ठाउँमा झुन्ड्याएर राखिदिन् घरको दैलोमा एकपल्ट ढोगी राखेर रा भनी भाउजू हरे बहिनीहरू स्कुलबाट आइपुग्ने बेलामा तपाईँ एकपल्ट आएर सम्झाइदिनुहोस् ल प्रभा अब तिमीले यी सबैको चिन्ता नगर हामी यसो रेखदेख त गरिहाल्छौ नि भाउजूले सहयोग गर्ने आश्वासन दिन, कुन्ती भाउजू ब्याग भोकेर अघिअघि प्रभा भाउजूको पछि पछि धनेले पर्खिरहेको स्कूलको आँगनतिर छर्दैछन् कुन्ती भाउजू ब्याग बोकेर अघिअघि प्रभा भाउजूको पछि पछि धनेले पर्खिरहेको स्कूलको आँगनतिर छर्दैछन् बिचारा धनीले नधुल्याएको पर्खाइमा धेरै फाक खैनी मार्दै खाँदै फ्याँक्दै गरिसक्यो पल्ल प्रभा र कुन्ती भाउजुलाई देखेर ढुक्क भयो एक मनले त प्रभाले छकाउँछ कि भने जस्तो पनि लागेको थियो तर होइन रहेछ धनीलाई अहिले सपना हो कि विपना हो लागिरहेछ उसोच्दैछ प्रभा मसँग बस्ली के छल हात परेकी प्रभालाई कति दिने रिजाउन सकुला म जस्तो मान्छेले यति राम्ररी तरुङी केटी पाउन चाहिँ मेरो अहुभाग्य हो यो पनि बेला मौकाको कुरा हो मैले प्रभालाई सधैँ सुखी राख्ने प्रयास गर्नुपर्छ हामी आइपुग्यौँ है भन्दै लुगाको ब्याग बोकेर कुन्ती भाउजू देखा परिन् कुन्ती भाउजूले धनेको छेउमा ब्याग बिसाउँदै भनिन् के सोध्दैछ हो धने भाइ अब तिमीले एकैपल्टमा हामी दुईजनालाई भित्राउनुपर्छ बुझ्यौ म पनि तिमीहरूसँगै जाने धनीले मुटुमिचेरै भन्यो जाउ न त अनि के छ पाल्नु त सक्छौ होला नि किन नसक्नु न दुखै गरेर पनि पालिन्छ नि धनेको अनुहार पहेँलो देखियो सरदानी आमाले दिएको पैसा सोच्यो उसले पकेटा लाग्ने रहेछ एकछिन पछि प्रभा आइपुगी आफ्नो गरौं शरीरलाई भारी मनले खिसार्दै अब जाउँ होइन धने भाइ लौ यो ब्याग चाहिँ तिमीले बोकिदिनु भन्दै प्रभाको ब्याग धनेको काँधमा सुब्बिदिए हुन्छ जाउँ भन्दै ब्याग पोकेर धने अघि अघि लाग्यो प्रभा र कुन्ती भाउजू पछि लागे प्रभा म तिमीहरूलाई खोलाको पुलसम्म छोडिदिन्छु ल आस् घरसम्मै जाउँ न भाउजू प्रभाले जित गरी पुलसम्म पुगेर हेरौ न के हुन्छ धनी अब तिमीले त लटरी नै फसाएका छौ तर प्रभालाई अलिकति पनि दुःख दियो भने चाहिँ ठीक हुँदैन नि बुझ्यौ कुन्ती भाउजुले धनीलाई सचेत गराइन् किन दुःख दिनु र भाउजू म जाँड रक्सी खाँदिन जुवा तास खेल्दिन गरिब छु अम्बल भनेको खैनी मात्रै हो प्रभालाई हरेक सुख सुविधा दिन नसके तापनि दुःख चाहिँ दिने छुइनँ भन्ने वचन दिन्छु तपाईँलाई भन्दै धनीले कुन्ती भाउजूलाई वचन दियो लौ उसो भए ठिक छ म पनि खुसी भए अब राम्ररी गरेर खानु प्रभाको गर्भमा भएको नानी मेरो हो भनेर पञ्चको सामू कबोल गरेका छौ पछि गएर यो होइन अग्रम बग्रम भन्न थाल्यो भने पनि ठिक हुने छैन सुनिराख कुन्ती भाउजू त फेरि राम्रोमा राम्रो नराम्रोमा नराम्रो छ है कुन्ती भाउजूले भन्न पर्ने कुराहरू सबै भनिसकेपछि खोलाको पुल पनि आइपुग्यो प्रभा अब म यहीँबाट फर्कन्छु ल तिमीहरू जाउ पर्सीको दिन दुहान फर्काउनु तिमीहरू दुवै आउनुपर्छ है याद राख्नु नि वारिपारी ओहोर दोहोर गरिबस्नु घरमा दुईजना स्कुले बहिनीहरू मात्र छन् याद गर्नुपर्छ है प्रभा धने भाइले पनि बुझिराख्नु लौ अब म फर्केँ त है कुन्ती भाउजुले पुलसम्म साथ दिने आफ्नो वचनलाई पूरा गरिन् हुन्छ भाउजु अब घरैसम्म पुर्याइदिनु भएको भए त हुन्थ्यो नि मान्नुहुन्न फेरि फर्किँदा बाटोमा एक्लै पढ्नुहुन्छ प्रभाले एकपल्ट आँखाभरि हाँसो पारेर भने कुन्ती भाउजूले साथ छोडेपछि अब प्रभा थनेको मात्र हुन पुगे प्रभा अब यसरी नरौ नहौ मरे भन्दै कुन्ती भाउजूले प्रभाका हाँसुहरू पुसिदिन् भाउजू के मैले ठिकै गरे मैले ठूलो गल्ती त गर्न लागेकी छैन भनिदिनुहोस् भाउजू एकपल्ट तपाईँले भनिदिनुहोस् घरिघरि त मलाई यो मुर्चुङ्गा खोलाको पुलबाट फार्म फालेर मर्न मन लाग्छ तर मेरो यो पेट भित्र नानी छ म यसो पनि गर्न सक्दिनँ कुन्ती भाउजूले सम्झाउँदै भनिन् प्रभा अब तिमीले यस्ता उटपट्याङ कुराहरू सोच्नु हुँदैन समय बितिसक्यो धने भाइको रूपमा तिमीले स्वयं भगवानलाई पाएकै छौ तिम्रो उद्धार भएको छ यतिनजेलसम्म धनी पुल पारि पुगेर बिसाइसकेको थियो प्रभा र कुन्ती भाउजू पुलवारी नै भएको दुवैको बातचित खोलाको आवाजले गर्दा थनेले सुन्न सकेन हुन्छ भाउजू तपाईँले यसरी सम्झिदिँदा छ्याङ्ग भएर बादल फाटे जस्तो भए तापनि फेरि एकैछिनपछि यो मनलाई कालो बादलले ड्याममा ढाकिता हाल्छ प्रभाले यसो भने लौ जाऊ प्रभा पुल पारी भाइले पर्खिरहेको छ पर्सि फेरि आउनुपर्छ है याद राख्नु नि यति भनिसकेपछि कुन्थे भाउजू घर फर्किन् प्रभाका गरौँ पाइलाहरू पनि मुर्चुङ्गा खोलाको पुल पार गरेर थने भएतिर अघि बढे तर यो खोला पार गर्दा प्रभालाई पुनः एकपल्ट आफ्ना अतीतका दिनहरूको सम्झना दोहोरियो प्रवेशको मायालाग लाग्दो अनुहारलाई प्रभाले एकपल्ट सम्झे पुलबीचमा पुगेर बग्दो खोलाको पानीलाई एक टक लगाएर हेरिरहे खोलाका सेत अफिँचहरूसँगै अतीतका सम्झनाहरू पनि बग्दै बग्दै गए तर पानीका सेत अफिसहरू झै सम्झनाहरू सकिएनन् मानिसले सोचे जस्तो नहुँदो रहेछ जिन्दगी कहाँबाट कता उछिटिएर कता जोडिनु पर्ने यो जिन्दगीलाई सम्झिँदा प्रभाका आँखाहरू पुनः रसिन्छन् एकपल्ट त कुन्ती भाउजूलाई कराएर बोलाइ पर्खनुहोस् है म पनि आउँदैछु भन्ने मन लाग्छ मैले यो के गरे नि भने जस्तो लाग्छ कुन्ती भाउजीले अघि सम्झाएका कुराहरू दोहोराउँदै प्रभा आफ्नो मनलाई शान्त पार्ने प्रयास गर्छे होस् अब जे भयो भइगयो सम्झेर प्रभाका पाइलाहरू आफ्नै निर्जीव शरीरलाई केसार्दै फेरि अघि बढ्छ प्रभा माइती गाउँको माया लाग्यो किन मसित जानु मन लागेन यस्तै हुन्छ सबैलाई प्रभा तिक्क नमान्नु पिँड जाउँ धनीले ओलीए जस्ती देखिएकी प्रभालाई भन्यो मलाई त अरूको भन्दा बहिनीको माया लाग्यो प्रभाले पनि अब यसरी सुर्ताएर हुन्छ र छोरी चेलीको जात अरकाको घर टाल्ने जातै हो आखिरै हामी परसित त फर्किहाल्छौ नि धनीले प्रभालाई सम्झाउँदै भन्यो तिमी गरौँ जे कि छौ यस्तो बेलामा मनमा अनेक चिन्ता लिनु हुँदैन अरे भन्ने सुनेको थिएँ तिमीले पनि अब कुनै चिन्ता नलिनु जस्तो पर्छ त्यस्तै डर्छ अब हेर न मेरो त आफ्नो जमिन पनि छैन आफ्नो घर पनि छैन सरदार बडाको जमिनमा एउटा सानो छोपटी हालेर बसेको छु धन सम्पत्ति छैन तरै पनि तिमीलाई बिहे गर्ने आँट गरे मलाई आफ्नो पाकुरीमा भरोसा छ तिमीलाई सहजै पाल्न सक्छु यसरी वार्तालापद्वारा धने अलिक खुल्दै गयो धनीको फर्साइलोपन देखेर प्रभाको भारी मन पनि अलिक त हलुका भयो तपाईँको खास घर चाहिँ कहाँ हुने कसरी यहाँ आउनुभयो प्रभाले प्रश्न गरिन् दुवै पुल पार गरेर बिस्तारै उकालो लाग्दैछन् मेरो खास घर चाहिँ मेलबोटे नेपाल हो यहाँबाट यति टाढो होइन एक दिनमा पुगिन्छ बाबुआमा खसेपछि मन बिरक्त भयो करिबिले गर्दा लेख्न पढ्न पाइएन दाजुहरू बिहे गर्दै बाक्लो दाल खान अलग्गै भइहाले म पनि कामको खोजीमा यता आएर बसेको छु डोको नाम्लो छक सर नाङ्लोप हुन्छु कहिले काम नभएको बेला यसो रोजगारी पनि गरिहाल्छु बस यसरी नै गुजरान गर्दैछु जिन्दगीलाई धनीले आफ्नो फर्साइलो अझै फाटिलो बनाउँदै भन्यो ए त्यसो पो रहेछ नि अनि मेलबोटमा आफ्नो घरद्वार बारी खेत त होला नि प्रभा पनि धनीसित सहजता अनुभव गर्दैछे हाम्रो मूल घर चाहिँ दाजुको अंशमा परेपछि अब आफ्नो घरै छैन भन्दा भयो तर मेरो अंशमा जमिन चाहिन्छ अहिले त्यो दाजुले नै कमाएर खाँदैछन् मेहनत गरेर खेती गर्दा एक परिवारलाई टन्नै पुग्ने जग्गा छ धने भन्दैछ अब पछि त उतै फर्किनुपर्छ आखिरी आफ्नो भनेको आफ्नै हो जे जस्तो भए तापनि अब अर्काको डेरामा बसेर कति दिन काट्ने र एक दिन डेरा छोडेर जहाँ भनिदियो भने छोड्नै पर्छ होइन त त्यसो त आफ्नो भनेको आफ्नै हुन्छ प्रभाले भने यस्तै बातहरू गर्दा गर्दै बाटो पनि काटिएछ बात भनेको बाटो कटिनीको मेलो हो धनीको सानो झोप्पडी डाँडाबाट देखियो एउटा सानो झोप्पडी धनी आफैले घाम पानीबाट जोगाउनलाई मात्र बनाएको खरले छाएको बाँसको भाटा भनेर फिताहरू माटोले लिपेको एउटै कोठाभन्दा हुन्छ घरको एक कुनामा सानो चुला, चिटेकी परेको चुल्हामाथि आफ्नो दाउराको भार चुलोको सानो भागलाई छुट्याएको एक भात पकाउने एउटा भात पकाउने सानो देक्सी एउटा सानो कराई, एउटा डाडु एउटा पन्यु दुईवटा एल्मुनियमको सादा सेरे मगहरू दुईवटा एल्मुनियमका थालहरू एउटा सानो पलङ सानो टेबल र एउटा काठको चौकी यही चौकीमा आफ्नो भारी शरीरलाई अट्टाई नअाई खाँधेर प्रभावको जिन्दगीको सौदा गरेकी थिइन् सरदानीले यस घडी यो झोपडीको दैलोमा तालचा छुण्डिएको छ धनी नदुले लिएर झोपडीको आँगनमा आइपुग्यो थनीले कलामा चुण्ड्याइराखेको चाबीले तालचा खोल्यो र दैलो धकेल्यो भित्र पसेर खिड्की खोल्यो अनि बिस्तारै प्रभालाई अति मायाले बोलायो प्रभा भित्र आउन प्रभा घरभित्र पसी अनि सरदानी आमाले अघिबाटै थिचेर छोडेको एउटै भएको कु कुर्सीमा बसिन् प्रभा मेरो घर चाहिँ यस्तै छ है तिमीलाई त अस्पट लाग्छ होला नि मैले केवल मेरे लागि खामपानी छल्नुलाई मात्र बनाएको थिएँ अब अर्काको जमिनमा राम्रो घर बनाएर रा पनि के गर्नु र यस्तै भएर केही जोड जाम पनि गर्न मन लागेन ठिकै छ अब मलाई कुनै यस्तो फरक पर्दैन प्रभाले सम्झौता गरिन् सानो पलङ पातलो तोसकमाथि एउटा सस्तो च्यादर दुईवटा खोल कालो सिरानी एउटा पातलो मैलो सिरक र दुईवटा काठका पीडाहरू छन् एउटा सानो ऐना नभएको काठको झ्याल बाहिरी संसारले अहिले यही काठको केटीबाट धनेको गरिबीलाई चियाइरहेको छ दर्शक तथा श्रोतावृन्दहरू तपाईंलाई साहित्यकार रीता ठकुरीज्यूद्वारा लेखिएको यो उपन्यास काकाकूलको तिर्का के कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै आजको बसाईबाट म कथावाचक जमिन पनि बिदा दिनुहोस् नमस्कार